नमस्ते सबैलाई रेडियो सगरमाथा सुनेर बसिरहनुभएका सबै साथीहरूमा म नारायणी खड्काको न्यानो स्वागत शैली थिएटर र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोमा म आज नयाँ अङ्क लिएर आइसकेकी छु आज चौबाटोको छयालिसौँ भाग हो नाटक नियमित सुन्न यही भिडियोको तल रहेको रातो बटन क्लिक गरेर सब्सक्राइब गर्नुहोस् र नाटक अपलोड हुने थाहा पाउन सब्सक्राइब गरेपछि देखिने घन्टी आकारलाई पनि क्लिक गर्न नभुल्नुहोला गएको भागमा के भएको थियो तपाईँलाई सम्झना नरहन सक्छ त्यसैले एकचोटि गएको भागतिर फर्केर हेरौ भाग पैंतालिसमा साराको एसएससी परीक्षाको रिजल्ट प्रकाशित हुन्छ साराले सी सारा प्लस ल्याई. उसको साइन्स पढ्ने र एग्रिकल्चरिष्ट बन्ने सपनाको बाटो खुल्यो तर उसलाई आफ्नो रिजल्टसँग भने चित्त बुझेको छैन यसै वर्षा र मिलनको सम्बन्धमा नवीन दाईको उपस्थिति मिलनलाई खड्कन थालेको छ नवीन आफ्नो दाई जस्तै भएकोले उसलाई लिएर नानाथरी नसोच्न ना वर्षाले उसलाई सम्झाउँछे के मिलनले सम्झेला त अब नयाँ भाग कसरी अगाडि बढ्छ आउनुहोस् न नियो के राम्रो गरौँ भन्ने त छँदै छैन नि आउँछ पो भनेको त मिस इन्टरप्रेट नगरिस नमीलाई भन्यो अब घर गार गएर भन्ने आज त मुभी हेर्न गइन्छ नाइट सो प्रेक्षाले केमा बिजी छ भनेर कराएर हैरान पारिसकि अब एक्जाम दिँदैछु भनेर कहाँ भन्नु कुन टिचरसँग पढिस् भनेर इन्टरगेट गरिहाल्छ नि तिमीहरूको जोडिने भगवान्ले नै जुराइदिएको <laughs> रहेछ तपाईँहरूको नि तपाईँहरूको हामीले के गर्यौँ र नौटङ्की तिमीहरूको जस्तो पार्वती के रे कसको नाम रे पार्वती कसले सुनायो कान हुन् भित्ताको त हुन्छ कान तिमीलाई कसले सिकाइदियो उखान <laughs> मलाई के आउन जस्तो हेर तिमीलाई उखान आयो भनेर त म पत्याउँछु होला युवराज अङ्कलले अनि शिवजी किन आएन त पार्वती अ तिमलाई किताब च्याक्यो न त नि का भन्दिन भन्दिन प्रेक्षा प्रेक्ष मेरो कुरा सुन न बेबी पखाना याद प्लिज आई क्यान प्रेक्षा प्रेक्षा त नछ त मलाई नछ भनेको सुनिनस् मेरो कुरा सुन्न Don't touch me. I'm sorry. I'm so sorry. Na ban tero sorry. Tero sorry ko meaning cha? Ka chati sorry banhsas? Ma shanga option hethe na. I had to give exam. Exam na de ya, mi ka sari baire jana saktsa banhsas? No, no. Ek chuti ayna, dui chuti ayna. You cheated on me away. I trusted you. No, no. Ka sari buja matala yaar. Barisat, she's my teacher, my sister. Ah. Uh... टीचर टिचर स्टुडेन्टसँग जिस्केर हाँसेर कुटाकुट गरेर बसिरहेको छु मोरीको आइम हर्ट हेलो कता हो पार्वती फोन उठाउनु पर्दैन कसो के भायो? के न? होइन अनि हल्का पेट दुख्दा नि कोही बोल्छ के भयो भने त अझै पनि दुखिरहेछ मेडिकल फोन के हो उपाय बोल्दिनँ तिमध्ये यस्तो बेला पेट दुख्नु त एकदम राम्रो लक्षण हो अरे नि मैले अस्ति नै एउटा आर्टिकल पढाएको थिएँ कि त्यो एग्सहरू बन्ने अनि फुट्ने भइरहेको छ नि त यति बेला त्यही भएर चाहिँ बडी पेट दुख्ने हो अरे कि अनि त जसलाई धेरै पेट दुख्छ नि त्यसको रिप्रोडक्टिभ क्यापासिटी एकदम राम्रो हुन्छ अरे भनेर होइन पढेको नितिकै क्युरियोसिटी तिमीलाई धेरै पिरियड पुग्छ भन्ने मलाई एघारदेखि नै थाहा थियो तिमी क्लासमै कोप्डो पढेर सुति हुन्थ्यो हर महिना जस्तो तिम्रो अनुहार नै कस्तो फुस्रो रगत नभए जस्तो हुन्थ्यो त्यति बेला पछि तिमीसित क्लोज भएपछि थाहा भइहाल्यो नि अनि सरसफाइमा पनि एकदमै ध्यान दिनुपर्छ है एउरा मैले त थाहै थिएन। जो भन्न के कति कति घण्टामा प्याड चेन्ज गर्छौ लौ भने त? ब्लीडिङ हेरिरा हुन्छ नि। त्यस्तो गर्नु हुन्न। सात-सात घण्टामा चेन्ज गर्नुपर्छ रे। अ, फ्रीमा किन्न पाइन्छ प्याड। मंगो हुन्छ? हुन्न त, कस्टमङो हुन्छ। त्यसो भए सफा कपडा यूज गर्नु नि त। अ, पर्न सजिलो। अनि के त? नराम्रो प्याड त युज नगर्नु है त्यहाँ के के नराम्रो केमिकल हुन्छ रे पाठीघरमा इन्फेक्सन पनि हुन बेर लाग्दैन रेस डि कपडा पनि जस्तो पाएँ त्यस्तो युज नगर्नु नि त्यो पुरानो पुरानो फाल्तु कपडाको बनाउने फेरि त्यसले पनि इन्फेक्सन गराउँछ गाउँघरतिरको महिलाहरूलाई पाठी घरको इन्फेक्सन हुने नै त्यसले गर्दा हो ओहो गर्नु रिसर्च गर एकताल ज गर्नुपर्छ पाठे घरको तिन कस्तो किन निबुझिया कि नि बच्चा पाउने कि नपाउने कति बेला पाउने कतिवटा पाउने त्यो त मेरो एकाधिकार हो नि तिमीले ल पढे पनि हेर हामीलाई पनि थाहा छ अधिकारको कुरा अलि सन्चो भयो नि त यस्तो हुन्छ कि कन्टिन्युस दुखिरहँदैन नि त कति बेला बेसरी दुख्छ अनि कहिले त के भएको छ र ठिकै त छ नि जस्तो हुन्छ क्या होइन तिमीसित बोल्दा डिस्ट्रेक्सन भयो नि त अनि मेरो ध्यान पेट दुखिरहेछ भन्ने कुरामा गएन कि तिमीले के भनेर छौ भन्नेमा गयो नि त्यही भएर दुखेको फिलै भएन ओके थ्याङ्क यू त घर जानु हो कि मुभी हेर्न बन्या? एकचोटि लिएर जाऊ न त साथी आयो भने मम्मीबाट अलिअलि एम आफू कमाउने हो नै छैन यत्तिकै अनएक्सपेक्टेड लागेर अनि चार चार घन्टामा प्याड चेन्ज गर्न आउनु कम्ती ठुलो लग्जरी हो त एक्ज्याक्टली द्याट्स द पोइन्ट के गर्ने मान्छेहरू बुझ्दैनन् तिमीले मात्रै बुझेर के गर्नु यो त प्राकृतिक कुरा हो नि कसैको चोइस हो र जसरी अरू डेलिनेट्स हुन्छ यो पनि त त्यस्तै त हो नि अझ थाहा छ कति देशमा त प्यारलाई लग्जरी आइटम भन्ने र ट्याक्स लगाउँछन् मान्छेको हेल्थ बिगार्ने रक्सी चोटहरूमा लगाउनु नि है जति ट्याक्स लगाउँछ मैला भएको कारण मैले भोग्नुपर्ने कुनै प्राकृतिक प्रक्रियाको लागि ऐस आरामको जस्तो ट्याक्स लाउने अरे नक कस्तो दिक्क लाग्छ मलाई त कहिले यस्तो कुरा सुन्दा मान्छेको सोच कस्तो विकृत छ कि थाहा छ तर टाइम लाइज दिनले? दिन हो नि, महिनावारी त सामान्य प्राकृतिक प्रक्रिया नै हो तर यसलाई लिएर हाम्रो समाजमा अझै पनि नकारात्मक दृष्टिकोण छ प्याडको कुरा त यसैको एउटा सानो पक्ष मात्रै हो हामी कहाँ त महिनावारी हुँदा गरिनेछुत र भेदभावले किशोरीहरूको ज्यानै लिने गरेका घटना छन् साँच्चै हामी परिवर्तन हुने कहिले तपाईँलाई आजको भाग कस्तो लाग्यो हामीलाई भन्न नबिर्सन होला तपाई हामीलाई फेसबुकमा फेसबुक डट कम स्ट सीए चौबा चौबा प्रतिक्रिया पठाउन सक्नुहुन्छ आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू दुर्गा कार्की समापिका गौतम का र आर्यन न्युपालीलाई धन्यवाद साथै नाटक लेखेका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढाथोकी र सहकर्मी आश्विन थपलियाला पनि धन्यवाद दिँदै म नारायणी खड़का आजको लागि हरेक हप्ताको सोमबार साँझ सवा बजे र मंगलबार दिउँसो दुई बजे चौबाट सुन्नुहोला